अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ साझ माई स्विधा ए कुरे डार्लिंग, मनोकामसप गाड़ी मैले मैले उफ, चोजी के बन काम ना माने गाड़ी बनाओ सुन अब तुशी हो आम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत सम्पूर्ण साना जीवका पार्ट्सहरू जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ पुनश्च सम्पूर्ण कार भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क का अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर रनपाठ बकुल्र नगरपालिकाको अगाडि फोन शून्य छपन्न पाँच मोबाइल अंठानब्बे पाँच पचास छैसठी पाँच नौ हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि चार थप्लो पाँच हर्षमा अर्पण शुभ साझको एउटा रमाइलो बसाइली राज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति मलाई साथी राख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै सर्वशुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन ठिक यसै समयमा आउँछौँ र कार्यक्रममा विशेष गरी तपाईँको सम्झना तपाईँकै घरपरिवारसम्म पुर्याउँछौँ र मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ आ, ताकि तपाईँको त्यो दिनभरिको थकान दिनभरिको काम दिनभरिको पेरव्यथालाई एक एकैछिन भए पनि तपाईँबाट टाढा राख्न सकौँ यही उद्देश्यले नै अर्पण शुभ सहाजको युवसाई हामी हरेक दिन आउँछौँ र मिठा मिठा लोक पनि तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीतले तपाईँलाई निकै नै आनन्दित बनाउँछ त्यस्तै खाले गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र अर्पण शुभ आजको युवसाईसँग न्यु मनोकामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ हाइड्रोलिक जावास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी सम्पूर्ण साना जीवका पार्ट्सहरू पाइने एकमात्र ठाउँ रहेको छ न्यू मनोकामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टर साथै तपाईँले त्यहाँबाट कार होम डेलिभरीको पनि सुविधा लिन सक्नुहुनेछ कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ सम्पूर्ण कार जीवान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यू मनोकामना अटो उक्सअप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुल्हर नगरपालिकाको अगाडि रहेको छ फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय नौमा तपाईँले फोन गरेर अझ धेरै जानकारी लिनुहोला र अर्पण शुभ व्यवसायमा आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य पाँच र शून्य छपन्न पाँच त्रिसठी बेला कोही साथी नमस्कार नमस्कार का, अनि के छ हाम्रो रामकुमार जीको हाल खबर के गर्नुहुन्छ यहाँले पढ्दैछु दिदी छ दिदी बिदाको राम्रोसँग सदुपयोग गर्नुहोला मेरो परिवार मेरो परिवार लागि राजकुमारजी आउनु भएको थियो र अर्पण सुझको व्यवसायमा अर्को साथी पनि आउने तर्खरमा पनि स्वागत गर्छु हजुर कस्तो रहेछ राम्रो भएको छ रिजल्ट पनि राम्रो सोचे भन्दा पनि अझ राम्रो अग्रिम रूपमा शुभकामना छ थ्याङ्क यू अनि खानी भएको छैन छैन मेरो पनि भएको छैन आज अर्पण सुझमा आउनु भएको छ सुनिताजीले सम्झिने सम्पूर्ण खुसी लाग्यो यसरी नै माया गरिराख्नु होला आउँदै गर्नु होला है त ल नमस्कार नमस्कार सुनिता देखि ले पनि स्वागत गर्छ नमस्कार दिदी हजुर मनोहरी कुमार अनि के गर्नु अनि के, ते ए। के आज दिन सम्झिनु अनि अनि मेरा हुन्छ कार्यक्रम आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है तर आउनु भएको थियो यति बेला र अर्को छ आजको व्यवसायमा तपाईँको माझमा यति बेला एउटा मिठो भाका राख्नुपर्छ पुरुषोत्तम न्यौपाने र टिकापनको आवाज रहेको भाका हो तपाईँले निकै नै मन पराउनु भएको भाका तपाईँलाई निकै नै मनपर्ने भाका यति बेला अर्पण सुझको व्यवसायमा फेरि एकपटक राख्न चाहन्छु एउटा भाषा गर्छु be mm -hmm. तडपी तडपी मर्छु निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकेकनाबाट सुनिराख्नु भएको छ र अर्पण आजको व्यवसायसँग न्यू मनोकामना टोर्कसप एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ तपाईँलाई कार जिप भ्यान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले सम्झिनु होला हाइड्रोलिक ज्यागवास डेन्टिङ पेन्टिङ मर्मत सम्पूर्ण साना जिपका पार्ट्सहरू पाइने ठाउँ रहेको छ न्यूमान कामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टर साथै कार होम डेलिभरीको पनि सुविधा रहेको छ त्यहाँ त्यो पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनु होला न्यूमान कामना एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहर नगरपालिकाको अगाडि रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे आठ र अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय नौ यो नम्बरमा तपाईँले फोन गर्नुहोस् र अझ विस्तृत रूपमा जानकारी लिनुहोला र तपाईँलाई कार जीव्यान् मरम्मत गर्नु परेको छ भने सम्झिनु होला नि मनोकामना अटोओक्सप एन्ड सर्भिस सेन्टरलाई यति बेला अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार नमस्कारको आवाज बन्द गर्नुहोस् त सबभन्दा पहिला रेडियो बन्द गर्नु है रेडियो बजाइराख्नु भएको छ साइडमा रेडियोको आवाज एकदम सानो बनाउनु भयो को झूठ बोल फेडि झूठे बंद कर उहाँसँग राम्रोसँग कुराकानी हुन सकेन तपाईँ फोन लागिसके पछाडि रेडियोको आवाज चाहिँ मेरो अनुरोध तपाईँलाई बन्द गरिदिनुहोस् सानो बनाउनु अथवा अर्कै रुममा लगेर सुन्नुहोला किनकि तपाईँले रेडियोको आवाज ठुलो बनाउनु भयो भने तपाईँको र मेरो बिचमा कुराकानी हुनै सक्दैन यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ के छ तपाईँको नयाँ पनि जानु भएको थियो, आफ्नो रामबहादुर खड्गा गर्नु होला मुक्तिजी आउनु भएको थियो बेला गैरी बारीदेखिको मेरो पनि भएको छैन अनि घर बाहिर हुनुहुन्छ कि अहिले घरमै हुनुहुन्छ? घरमै हो अहिले त। घरमै हुनुहुन्छ। रेडियो सुनि राख्नु भएको छ? हो। ल ठिक छ। आजअर्पण शुभसाजमा आउनु भएको छ। अब हामी मिठो भाका बजाउँछौँ। ति भाका मार्फत हजुर तपाईकाका ससँगजिन्नुहुन्छ। सर प्रथम हजुरलाई धन्यवाद। टेक्निकेन दाजुलाई। उहु। अनि घरपरिवारलाई? हजुर। पोराक बास पोराक बासिले। उहु। अनि मिसाला भने छिन्ने नदिने सम्बन्धनले। हुन्छ कार्यक्रममा आउनु भएको खुसी लाग्यो। आउँदै गर्नु होला है त। नमस्कार मुस्कान भाको यति बेला र अर्पण सुमा फेरि पनि हामी अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्छौँ पृष्ठभूमिमा बज्न थालिसकेको छ पशुपति शर्मा र विष्णु माझीको आवाज रहेको भाका हो मुख्य पात्र हो त्र हो आँसु झर्नी मोए खुसी हुने नरो अरू कोही छैन सानो तिमी मात्र हो बजाउने मेरो जीवन रङ्गाउने सजाउने मुख्य पात्र हो आँसु Oh yeah yeah yeah छैन सानो तिनी मात्रै हो मुख्य पात्र हो निकै नै मिठो भाकाने के नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ अनुपण सुसाजको यो बसाइसँगै हुनुहुन्छ तपाईँ र तपाईँकै दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी हरेक दिन, हर दिन साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ र करिब करिब सातीसम्म लगभग आधी घन्टा तपाईँसँगै रहन्छौँ र यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको थकानलाई कम गराउने कोसिस गर्छौँ र न्युमन कामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कार, कार जीव बिहान मर्मत गर्नु परेको छ भनेदेखि सम्झिनुहोला त्यस्तै गरी हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मरमत सम्पूर्ण साना जीवका पार्ट्सहरू चाहिएको छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला न्यु मन कामना अटो सर्भिसिङ सेन्टरलाई जुन फोन यो हरमा रहेको छ नगरपालिकाइसलाई कहाँबाट हुनुहुन्छ हो ठिकै छ यो विदा अनि आज अर्पण सुझमा आउनु भएको छ कसरी सम्झिन बा, खुसी लागे अहिले भने विमस्कार बिरबहादुर बेला खुराक र अर्पण सुमा अर्को साथी पनि आइसक्नु भएको छ मा जी न एकैछिन भन्नु अनि न एउटा ल ठिकै छ जस्तो अब सामान रहेर भए पनि हाम्रो साथीजीले सम्झिनुहुन्छ खुसी लाग्छ को सम्झिनुहुन्छ अनि मलाई शान्ति लामा भनेर चिन्ने नाचिने सम्पूर्णको लागि र अनि मेरो लोथोलमा हुनुभएको मम्मीको लागि अनि दादाहरूको लागि भौजीहरूको लागि अनि मेरो दादाको छोरी प्रमुनाको लागि अनि रेखा दिदीको लागि अनि मेरो बहिनी पार्वतीको लागि अनि मलाई चिन्ने नाचिने सम्पूर्णको लागि हजुर नमस्ते ल नमस्कार शान्तिजे हुनुहुन्थे त्यो बेला निकै नै हल्ला खल्ला आइराखेका थिए त्यसो त यो साँझको बेला चाहिँ सा सबैजना घरमा हुनुहुन्छ होला रमाइलो बात गर्नु पनि छ त्यो बेलामा यसो दुई चारजना पछाडिबाट पनि बोलिराख्नु भएको थियो मिल्छ भने तपाईँ पछाडिबाट नबोलिदिनु होला यो मेरो आग्रह र अर्पण शुभ साझको व्यवसायिकीमा अर्को साथी पनि आइसक्नु भएको छ अरे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ गणतन्त्र दिवस भएर विदा भएको है कतिमा पढ्नुहुन्छ नि राम्रोसँग पढ्नु होला एकदम राम्रोसँग तयारी गर्नुहोला त्यसो भयो भने पार्वत दिदीलाई अनि घर परिवारलाई अनि हाम्रो जीवन भन्ने चिन्ने नचिने सम्पूर्णलाई है जी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो बसाइको हामी लगभग अन्तमा पनि आइसकेका छौँ एकजना साथीसँग मात्रै कुराकानी गर्न सक्छौँ कि जस्तो पनि लागिराखेको छ उहाँलाई स्वागत गर्छु नमस्कार अह कति नमजाले झुकाइदिनु भयो ठिकै छ साथीले झुक्काउनु भएको होइन यति बेला चाहिँ नेटवर्कले साथ दिएन अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँको माझमा मिठा मिठा गीत सङ्गीत र तपाईँको सोचना तपाईँकै घर परिवारसम्म राख्दा राख्दै हामी आजको कार्यक्रमको अन्तमा छौँ है तिनजेलसम्म तपाईँले अर्पण शुभ सहाजको साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो, जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति पनि आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो रामकुमारजी मनोहरीबाट सुनिताजी कुम्रेजबाट कुमारजी हुनुहुन्थ्यो त्यस्तै गरी मुक्ति मुस्कान बीरबहादुर रामप्रसाद तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र यति जेलसम्म पनि फोन प्रयास गर्नुभयो होला फोन लागेन भनेर अलिकति दुःख मानेर बस्नु भएको छ होला अलिकति रिसाएर पनि बस्नु भएको छ होला नरिसाउनुहोस् तपाईँहरूलाई भेट्नको लागि हामी फेरि भोलि अर्पण सुबसा आजको बर्साई लिएर आउनेछौँ राइतिन जेल सम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साँझको आजको व्यवसायबाट कली नाखो यो मेरो आत्म देखी तुमला रोजा छु हम चोकमा कहानी कल रुकमा लेखा खोजा हम चोकमा ली युगमा देखना खोजा चुना to go <laughs>